दाई जस्तो कुरो लगाएपछि वर्षौँ वर्ष ढुक्क होस् न मैले भनेको मान्नुहोस् रेडियो अर्पण अगाडि रहेको शीतल इन्टरप्राइजेसबाट बर्जर पेन्ट घरमा लगेर लगाउनुहोस् त ढुक्क भइहाल्छ नि ए हो र भाइ त्यसो भए म अहिले हिँडिहाले है त शीतल इन्टरप्राइजेसतिर हजार हमें कहा जानकी थर्मल पानी टैंक भगवती इंडस्ट्रीज प्राप्त का विभिन्न साइज का जस्ता पाता फिटिंग टॉयलेट बाथरूम को साथ ही दस वर्ष ग्यारेटी धारा को पूर्वी चतौन को एकमात्र आधिकारिक्रेता जानकारी कराई जानकारी रत्नगर आठ बकुर छपन्न पाँच मोबाइल अन्ठानब्बे र अन्ठानब्बे चार सुजन खनाल मकुन्द खनाल तपाईँलाई थाहा नै छ अर्पण शुभ साँझको यो बसाइ लिएर हामी हरेक दिन साँझ आउने गर्छौँ सात बजे पछाडि करिब करिब आधी घन्टा तपाईँ सँगै रहन्छौँ नेपाली लोकगीत सङ्गीतको बजारमा चर्चामा रहेका चर्चित लोक भाकाहरू तपाईँको माझमा राख्छौँ अनि तपाईँको सम्झना सन्देशलाई तपाईँकै आफन्तसम्म पुर्याउँछौँ यदि सम्झिन चाहनुहुन्छ आफन्तलाई यो साँझको बेला एकैछिन भए पनि हामी सँगै रमाइलो गर्न चाहनुहुन्छ भने आउनुहोला आज पनि तपाईँ आउने दुईवटा बाटो हामीले खुल्ला गरिसकेका छौँ शून्य छप्पन्न र शून्य छप्पन्न लागि खुल्लै र आजको अर्पण सुबसाजको व्यवसायीसँग शीतल इन्टरप्राइजेसले सहकार्य गरेको छ बर्जर पेन्ट्स सिमेन्ट त्यस्तै गरी जानकी थर्मल पानी ट्याङ्क जापानिज कुला ब्रेसलका विभिन्न साइजका जस्ता पाताहरू तपाईँलाई चाहिएको छ फिटिङ पाइपहरू त्यसै गरी निर्माण सम्बन्धी सामग्रीहरू तपाईँलाई चाहिएको छ सेनिटरीका सामानहरू तपाईँलाई चाहिएको छ भनेदेखि चाहिँ तपाईँहरूले सधैँ सम्झिनुहोला शीतल इन्टरप्राइजेसलाई जुन रत्नगराट बकुल्लाहरूमा रहेको छ रेडी अर्पणको अगाडि छ र फोन नम्बर शून्य छप्पन्न पाँच एकसट्ठी सात सय सात मोबाइल नम्बर अन्ठानब्बे चार एकाउन्न शून्य अठहत्तर छब्बिस रहेको छ फोन गर्नुहोस् र तपाईँलाई निर्माण सम्बन्धी सामग्री चाहिएको छ सा। घर गर निर्माण गर्दै हुनुहुन्छ त्यसका लागि आवश्यक पर्ने जुनसुकै सामग्रीहरू तपाईँले शीतल इन्टरप्राइजेसबाट प्राप्त गर्न सक्नुहुनेछ सा। र यति बेला भने अर्पण शुभ सहाजको व्यवसायमा कोही साथी आइसक्नु भएको छ म उहाँलाई स्वागत गर्छु नमस्कार दिदी कहाँबाट बोल्दै हुनुहुन्छ ल अब एकैछिन पछाडि होला नि है अनि आज हाम्रो निरुजी अर्पण शुभ साझ मार्फत सम्झिने क्या कसलाई अनि विष्णु दादालाई अनि मेरो साथीहरू नेरु अनिसा अनि कल्पना प्रनिष्ठा अनि यता पश्चिम स्थानमा साथी बिना अनि कल गर्न नपाएन मिस गरिहाल्छु भन् भन्न अनि स्पेसली साथी पवन अनि निलम भरत राई निलमलाई चाहिँ दिदी निलमलाई निरुजी हुनुहुन्थ्यो यति बेला पदमपुरबाट आउनु भएको थियो र शुभ साजको युवा साईमा अर्को साथी पनि हुनुहुन्छ म उहाँलाई पनि कार्यक्रममा स्वागत गर्छु नमस्कार हेलो कोही साथी हुनुहुन्छ लाइनमा हजुर नमस्कार द यु एट आवर तपाईको लागि खुल्लेछ 09565363332 र 0956536333 यो बाटो तपाईको लागि हो यदि बेला कोही साथी आइ सक्नुभएको छ उहाँलाई स्वागत गर्छु नमस्कार नमस्ते काबाटको बोल्दै हुनुहुन्छ रणापादोसबाट रणापादोसबाट यहाँको शुभ नाम गेस गर्न दिनु त्यो उहु गेस गर्न पर्यो हजुर रनपा निक नै व्यस्त फ्री फ्री आज एकदमै खुसी लाग्यो अब आउँदै गर्नुहोला कार्यक्रममा चाहिँ माया नमार्नुहोला दिनेश, उमेश, अनि मेरा मेरा आमा आमालाई, नमस्कार, जी किरणजी हुनुहुन्थ्यो बेला भएको थियो अर्पण शुभ साँझको व्यवसायमा तपाईँको लागि एउटा घाँसै राम्रो रोस शी राम्रो सिरो यो मायाको गुण मैले के गरेर तिरौ निकै नै मिठो भाका न के नै जर्सित भाका तपाईँले सुनिसक्नु भएको सब शुभसा बसेर तपाईँ सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेक्यार्समा र साथसाथै यति बेला तपाईँले हामीलाई इन्टरनेट अनलाइनको को डब्लु डब्लु डट रेडियो अर्पण डट लगइन गरेर पनि विश्वको जुन सुकी कुनाबाट सुनिराख्नु भएको छ तपाईँको सम्झना तपाईँको सन्देश तपाईँको आफन्त सम्बन्ध हामीले पुर्याइराखेका छौँ साथमा यही नै मिठा काहरू पनि तपाईँको आजमा हजुरको यो प्रस्तुत गरिराखेका छौँ आउनुहोला दुईवटा बाटो तपाईँको लागि खुल्लै छ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस तपाईँको लागि हो यति बेला यही बाटो हुँदै कोही साथी आइसक्नु भएको छ म उहाँलाई स्वागत गर्छु नमस्कार कहाँबाट हुनुहुन्छ खाने खाने खाने खाने Alla, ए भने पछाडि ल ठिक छ अनि आज बदनजी सम्झिन अधिकार दन अधिकारी थियो, साथी स्वागत गर्छु नै साथी हुनुहुन्छ लाइनमा हजुर नमस्कार गइसक्नु भएको हो कि जस्तो लागिरहेछ दुईवटा बाटो तपाईँको लागि खुल्लै छ शीतल इन्टरप्राइजेसले आजको कार्यक्रमसँग सहकारी गरेको छ तपाईँले घर निर्माण गर्नुभएको छ र तपाईँलाई निर्माण सम्बन्धी सामग्रीहरू चाहिएको छ सा भनेदेखि चाहिँ तपाईँले सम्झिनुहोला शीतल इन्टरप्राइजेसलाई जहाँबाट तपाईँले विभिन्न पेन्ट्सहरू पाउन सक्नुहुनेछ बर्जर पेन्ट्स विशेष गरी सिमेन्ट त्यस्तै गरी जापानिजको लाइब्रेसलका विभिन्न साइजका जस्ता पाताहरू सेनिटरीका सामानहरू प्राप्त गर्न सक्नुहुनेछ एकपटक अवश्य सम्झिनुहोला शीतल इन्टरप्राइजेस जुन रत्नगराट बकुल्लोहरूमा रहेको छ रेडियो अर्पणको अगाडि छ तपाईँलाई सजिलो पनि छ चिन्नको लागि र बेला भने को साथी आइ सक्नु भएको छ अब उहाँलाई स्वागत गर्छु नमस्कार नमस्कार काबाट को बोल्दै हुनुहुन्छ म झरीलाको ठाउँबाट <laughs> आज त झरीलाई राख्या छैन होला नि त अहिले परिरાસ छ नि त अन्डरस्पट परिरાસ है परिरાસ एही अनि नवीन जी हजुर भने पछि अहिले पसलमै हुनुहुन्छ एकदम हजुर पसलमै छु खा... खाने बेला भगाको छैन खाना खाना खाकै 4 बजेर अलि बेला भा छ हैन नौ है बादा बादा बादा बादा ला, टन्न खानु अनि आज यो साँझको बेला आउनुभए सम्झिरहन्छ रेडियो बजाएर सुनेर बसिरहेको हुन्छ मान्छे आए नआए पनि यसो अनि ल अब फोन गर्नुपर्छ है भने जस्तो लाग्छ कहिले काहीँ लागि पनि हाल्छ कहिले काहीँ त्यस्तो पनि हुन्छ होइन अहिलेसम्म यो तेह्रोचोरी हो क्या मेरो अघिदेखि गरेका थिएँ अनि एकछिन टाइम लाग्छ गर्नु भन्ने कुरो भयो पछि गरेका थिएँ फेरि गीत बजे एकछिन फेरि गर्नु भने पछाडि तेस्रो पटकमा चाहिँ र अर्पण शुभ साझको व्यवसायमा यति बेला हामी फेरि एउटा मिठो भाग तपाईँ माझमा राख्न चाहन्छौ नेपाली लोकगीत सङ्गीतको बजारमा निकै नै चर्चामा रहेको भएका हो रामजी खाँड र विष्णु माझीको आवाज रहेको भएका शिवमालको लय शब्द रहेको छ यति बेला राख्छु माया mai bhayo ko thado ki muskur ke hasne le munchori dayo ko thado ki muskur ke hasne le munchori dayo के हसनी रे मंच ढुक ढोकी रोक हो माया बस्ती अचे रोक अच्छा मई भाई भाया अचान मई भाई उठा ढोकी हंसनी रे मं चोरी सोलि भयो अलिकै नै मिठो भाग तपाईँले सुनिसक्नु भएको छ अर्पण शुभ साँझको तपाई तपाईँ सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थप्लु पाँच मेगामा र साथसाथै यति बेला तपाईँले हामीलाई इन्टरनेट अनलाइनको डब्लु डब्लु गरेर पनि बिचको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ र अर्पण शुभ सजको व्यवसायीसँग शीतल इन्टरप्राइजेसले सहकारी गरेको छ बर्जर पेन्ट सिमेन्ट त्यस्तै गरी फिटिङ पाइपहरू तपाईँलाई चाहिएको छ निर्माण सम्बन्धी सामग्रीहरू तपाईँलाई चाहिएको छ अझ भनौँ सेनिटरीका सामानहरूको तपाईँलाई आवश्यकता परेको छ भनेदेखि चाहिँ तपाईँले सम्झिनु होला शीतल इन्टरप्राइजेसलाई जुन रत्नगर आठ बकुलहरहरूमा रहेको छ फोन नम्बर शून्य मोबाइल नम्बर अन्ठानब्बे रहेको छ एकपटक फोन गर्नुहोला र शीतल इन्टरप्राइजेसको बारे बारेमा चाहिँ धेरै जानकारी लिनुहोला अनि तपाईँलाई निर्माण सम्बन्धी सामग्रीहरू चाहिँ चाहिएको छ भनेदेखि नै सधैँ सम्झिनुहोला शीतल इन्टरप्राइजेसलाई र यति भने अर्को शुभ साँझको व्यवसायमा कोही साथी आउने तर्खरमा हुनुहुन्छ कि जस्तो लागिरहेछ तपाईँ आउनुहोला दुईवटा बाटो तपाईँको लागि खुल्लै शा, छ शून्य छपन्न र शून्य छपन्न साथी हुनुहुन्छ लाइनमा नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ ौलो खबर सबै छैन पानी परेको छ कि छैन लमजुङतिर आज पानी आज चाहिँ परेको छैन हाम्रो गाउँतिर चाहिँ होइन यता पनि पानी परिरहेको छ त्यही भएर मैले सोधेको अनि खाना भयो कि बनि त सक्यो होला नि शुभ साँझ मार्फत सम्झिने कसलाई दिदी सीता आहा, आहा, बिदा सुप्रिया हुनुहुन्थ्यो यति बेला लमजुङबाट आउनु भएको थियो र व्यवसायमा अर्को साथी पनि हुनुहुन्छ म उहाँलाई पनि स्वागत गर्छु नमस्कार हजुर नमस्ते कहाँबाट बोल्दै हुनुहुन्छ पदमपुरबाट निशा तामाङ हाम्रो निसाजीको आवाज र निरुजीको आवाज उस्तै उस्तै लाग्छ मलाई कसोमा नजुकेको धन्दैले है ठाउँको साथी भएर होला नि त होला नि मलाई पनि त्यस्तै लाग्यो होला नि है अनि निसा खाना भयो कि भएको धेरै माया गर्नुहुन्छ कहिले नटुटोस् है सुन्छ अनि हाम्रो निशाले सम्झिने कसलाई मेरो साथीहरू हुनुहुन्छ कल्पना तामाङ दशमी शिला उमेश, हुन्छ अहिले भने विशाजी हुनुहुन्थ्यो यति बेला पदमपुरबाट आउनु भएको थियो र पूर्ण सुबसायमा फेरि भने तपाईँको लागि अर्को एउटा मिठो भाका राख्छौँ तपाईँको लागि यति बेला पशुपति शर्मा र विष्णुमाजीले आवाज दिनुभएको होइन के नै चुर्चित भाँक्र चाहन्छु मुख्य पात्र हो मेरो जीवन रङग्याउने सजाउने मुख्य पत्र हो नि मोए खुसी हो नि नै sara ni maraye khusi huni naraye aaro koi chaina sa na dimi matra ho aaro sara ni maraye khusi huni naraye मुख्य पात्रहरू निकै नै मिठो भाका तपाईँले सुन्दै हुनुहुन्छ र यिनै सुमधुर लोक भाकाहरू अनि तपाईँको संसार तपाईँको घर परिवारसम्म पुर्याउँदा पुर्याउँदै हामी आजको कार्यक्रमको लगभग अन्त अन्त पनि आइसकेका छौँ औ भने कार्यक्रमबाट बिदा हुनुपर्छ यतिनजेलसम्म तपाईँहरूले आफ्नो शुभ साँझको व्यवसायलाई साथ, साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद छ त्यसै गरी इन्टरनेट अनलाइनको डब्लु लगइन गरेर विश्वको जुनसुकै गुनाबाट साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद दिन्छु फोन गर्नुहुने प्रयास गर्नुहुने तपाईँ सम्पूर्णप्रति हृदयदेखि दे नै आभार प्रकट गर्छु र यतिन्जेलसम्मको प्राविधिक साथको लागि विष्णुलाई पनि धेरै धेरै धन्यवाद धन्दै अर्पण शुभ साँझको आजको रमाइलो बसाइबाट म प्रतीक्षा पनि बिदा हुन्छु नमस्कार शुभ सन्ध्या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 और हजुर हमें कहा बर्सर पेड सीमेंट जानकी थर्मल पानी टैंक भगवती इंडस्ट्रीज प्रणाली उत्पादित जापने कोला ब्रिस्टल का विभिन्न साइज का जस्ता पाता